झकार उत्पन्न कर संसार उत्पन्न करूष को प्याला हरपल मनम नशा उत्पन्न मेटिदैन प्यास अजर अमर साताको आइतबार बिहान नौ बजेको नेपाली समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्समा सुन्न नभुल्नुहोला कार्यक्रम बिरहको आँसु परेलीमै रोकेर बिरहको आँसु परेलीमै रोकेर बित्यो जुने परदेशमा घान ठोकेर ज्यान पाल्न साह्रै गाह्रो पर्दा गाउँमा बिरहको आँसु परेलीमै रोकेर बित्यो जुने परदेशमा घान ठोकेर ज्यान पाल्न साह्रै गाह्रो पर्दा गाउँमा धेरै भयो हिँडी रिन बोकेर बिरहको आँसु परिलिमै रोकेर रुदे भन्सिन घरबाट बुढी आमाले रुदे भन्सिन् घरबाट बुढी आमाले धम्किदियो आसामीले नास नसा ढोकेर बित्यो जुने परदेशमा घन ठोकेर सवासँग ब्याज पनि माग्दै उसले सवासँग ब्याज पनि माग्दै उसले गयो रे छिट्टै तिथिमिति टोकेर बित्यो जुनी परदेशमा घन ठोकेर धन कमाउन सकिएन सोचे जैं धन कमाउन सकिएन सोचे झैँ बाध्य तामा फँसेको छु ओँठ टोकेर बाध्य तामा छु ओँठ टोकेर बिरह कुवासु परेलीमै रोकेर बित्यो जुने परदेशमा घन ठोकेर बित्यो जुने प्रदेशमै घन ठोकेर न <susurra> घरेलीमै रोकेर वित्यु त्यो जुनी परदेशमा घन ठोकेर ज्यान पाल्न साह्रै गाह्रो पर्दा गाउँमा धेरै भइ हिँडेको नि ऋण बोकेर बित्यो जुनी परदेशमा घन ठोकेर नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पणबारीका अननीय मित्र रिजन केसीसँगै म छु साहित्यिक मित्र दिपेन्द्र सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघर्ज सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचना व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान नौ बजेको नेपालवाणी समाचारपछि करिब करिब एक घन्टी व्यवसाय दस बजेसम्म व्यवसाय बस्नको लागि आउने गर्छौँ आज पनि सोही क्रममा जुट्नको निम्ति उपस्थित भएका छौँ व्यवसायमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरू गीत कथा कविता हाइकु गजल सबै साहित्यका विधाहरू समेट्छौँ हामी व्यवसायमा रहेर तपाईँ पनि साहित्यमा कलम चलाउनुहुन्छ साहित्य कोर्नुहुन्छ भने कार्यक्रम मेरो रचनालाई सम्झन सक्नुहुनेछ कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्स रत्नगरे बकुलवार चौकसित हुन् सँगसँगै तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल गर्नको लागि आर्जी दिपेन्द्र पनि तपाईँले हामीलाई इमेल गर्न सक्नुहुनेछ त्यसै गरी मेरो रचनाको फेसबुक पेजमा पनि तपाईँले आफ्ना रचनाहरूलाई पोस्ट गर्न सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा मैले एउटा गजलले उथान गरेको थिएँ जुन गजलले पठाउनु भएको थियो केशव गह पालपालीजीले निकै सुन्दर रचना बिरहको आँसु परेलीमै रोकेर बित्यो जुनी परदेशमा घन ठोकेर धन कमाउन सकिएन सोचे झैँ बाध्यतामा बसेको छु ओ वास्तवमा पनि बाध्यताले विदेशिनु परेको छ आज हामी र त्यही बाध्यताको कुराहरू हुँदै थियो रचनामा भावनहरू समेटी केही रचनाहरू वाचन गर्न पाए केशव गहजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि तपाईँले यस्तै यस्तै तपाईँको रचना यो बसाइमा भाषण गर्न पाइरहेको प्रिय मित्र कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लग सुनेर साथ दिन सक्नुहुनेछ मोहन बिहानी डट ब्लग स्पोर्ट डट कमबाट चिसापानी नेपाल डट ब्लग स्पोर्ट डट कमबाट पनि तपाईँले कार्यक्रम मेरो रचनालाई जुनसुकै समयमा तपाईँलाई जुन समयमा पाइ त्यही समयमा डाउनलोड गरेर सुन्न पनि सक्नुहुनेछ र आज पनि तपाईँका धेरैभन्दा धेरै रचनाहरू मेरा पोल्टाभरि छन् ती मक्रम क्रमशः अगाडि नवराज भुजेलजीले ससापुर दिन सरलाई हाल दोहा कतादेखि लेख्नु भएको एउटा दियो नवराजले केही कतै नभन्नु है धोका दियो नवरजले केही कतै नभन्नु है हाम्रो जस्तो बाचाकसम अरूसँग नि खायौ र साथ छाडे मैले दिएँ जस्तो माया अन्तैबाट पायौ र साथ छाडे तिमी मेरो मनको राजकुमार भन्थ्यौ पहिले पहिले तिमी मेरो राजकुमार भन्थ्यौँ पहिले पहिले अहिले पराएकै गुणगान गायो र साथ छाडे मैली दिए जस्तो माया अन्तैबाट पायो र साथ छाडे हाम्रो मिलन हुँदा कति खुसी हुन्थ्यो र भन्थ्यो हाम्रो मिलन हुँदा कति खुसी हुन्थ्यो र बढ्थ्यो बिछोडकै पीडामा तटपिएर रुवायो र साथ छोडेँ मैले दिएँ जस्तो माया अन्तैबाट पायो र साथ छोडेँ मैले दिएँ जस्तो माया अन्तैबाट पायो र साथ छोडे आफूले दिए जस्तो माया अन्तै कतैबाट पाए पाउँदाखेरि आफ्नो मायाले छोडेका कुराहरू हुँदैथ्यो नवराज भुजेलजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना वाचन गर्न पाइराखौँ व्यवसायमा रहेर त्यस्तै गरी अर्को रचनालाई अगाडि गजल छ मेरो हातमा राय जिले पठाउनु भएको हो यो रचनालाई बेलटार उदयपुरदेखि उहाँको रचनालाई अगाडि जोड्छु एक्लै बसेर एकान्तमा भुल्ने रहर एक्लै बसेर एकान्तमा भुल्ने रहर हराएछ दुई बस्तीको मनभित्र मुख्य सहर माया सागर भन्छन् तर मुहान सुकिसक्यो माया सागर भन्छन् तर मुहान सुकिसक्यो हामी पौडी र रमाउने प्रेम नहर हराएछ एक्लै बसेर एकान्तमा भुल्ने रहर बन्द नहेन ग गरिरहे सधैँ उनका यादहरू बन्द नहैन गरिरहे सधैँ उनका यादहरू खोइ रातको शून्यतामा तेस्रो प्रहर हराएछ एक्लै बसेर कान्तामा भुल्ने र मत दिएर मारिएको अब जिउँदो लाश पनि मात दिएर म मारिएको अब जिउँदो लास पनि मृत जीवन जितेर नै बिस हराएछ एक्लै बसेर कान्तमा भुल्ने रहरएछ दुई बस्तीको मनभित्रको मुख्य सहर हराएछ एक्लै बसेर कान्तमा भुल्ने रहरएछ वास्तवमा पनि आफ्नो मायलुले छोडेर जाँदै पलहरू सम्झिएको थियो रचनामा अनि दुई बस्तीको मनभित्रको मुख्य सहर हराएका कुराहरू हुँदै थियो अनि बन्द नयन गरिरहँदा पनि त्यही मायलुको सम्झनाले सताएका कुराहरू अनि मत मात दिएर मारिएको अब जिउदोलासा बनेका कुराहरू जीवन भरि भएका कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि प्रकाश पुष्पक राई पुमाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना वाचन गर्न पाइराखौँ यो वसाइमा रहेर त्यसै गरी अर्को रचनालाई अगाडि राज वाइकेले लेख्नुहुन्छ पाँच थर मेची नेपालदेखि हाल बिछोडको बस्ती परदेशबाट भनेर ठेगाना लेख्नु भएको छ किन किन मुटु मेरो दुख्छ भि भि किन मोटू मेरू दुख्छ भि भि तिम्रो याद नशा नशा पुक्ष भि भित्र आखेरी म जिंदगी रफ्तार में हुआ आखेरी म जिंदगी रफ्तार में हुई भि आपूसंग चुक्ष तिम्रो याद नशा नशा पुक्ष तिम्रो याद में पाइला कति जेल्पो चल्ला तिम्रो याद में पाइला कतिन जेल्पो चल्ला बोलाएर पागल आत्मा लुक्छ भित्रभित्र तिम्रो यादमा नशा नसा पुक्षभित्रभित्र आशाको त्यो दिप अब धिप्प धिप्प बल्दा आशाको त्यो दिप अब धिप्प धिप्प बल्दा आफ्नै मुखले आफैलाई थुक्छ भित्रभित्र तिम्रो याद नशा नसा पुक्षभित्रभित्र तिम्रो न्यानो स्पर्शमा अल्छि पाइलाहरू तिम्रो न्यानो स्पर्शमा अल्झिएको पलहरू आज एक्लै तटपाईमा झुक्साभित्रभित्र किन याद नशानसा पुक्षाभित्रभित्र तिमीसँग गाँसिएको परिचय बन्दहरू पनि तिमीसँग गाँसिएको पारित बन्धनहरू पनि आँसु आत्मा एकल ब्या पुभित्रभित्र तिम्रो याद नशा नसा पुक्षभित्रभित्र किन मुटु मेरो दुक्षा भित्र भित्र तिम्रो याद नशा नशा भित्र भि भी राजकी मेची नेपाली रचना पठाई दू ते धीरे धन्यवाद एवं सुमदुर आवाज अगड़ी जोड़ सू कार्यक्रम संग रह शोभन छो झन झन माया गा भोलोभन माया फुले माया जुल्होभन थे माया फूल भे माया म प्रि खरानी हो माया चलाउनु हुन प्रिय मायामा सधैभरि मिलन मात्र हुन मायामा सधैँभरि मिलन मात्र हुँदैन बिछोडमा आँसुसँग गल्नु हुन सािय आगो हो माया जल्नु हुन प्रिय लामो छ यात्रा यहाँ छोटो जिन्दगीको लामो छ यात्रा यहाँ छोटो जिन्दगीको थाकेर बिच बाटोमै ढल्नु हुन्न प्रिय आगो हो माया जल्नुहुन्न प्रिय म सुमधुर ज्योति छर्ने अमर दीप हो माया सुमधुर ज्योति छर्ने अमर दिप हो माया पग्लिएर मैन जस्तै बोल्नु हुन्न प्रिया, खरानी हो माया चलाउन हुन्न प्रिया, खरानी हो माया चलाउनु हुन्न प्रिय मन हो आखिर बिचोटमा कसको रुदैन र मन हो अखिर बिछोडमा कसको रुँदैन र माया गरी कसैलाई छल्नुहुन्न प्रिय आगो हो माया जल्नुहुन्न प्रिय आगो हो माया जल्नुहुन्न प्रिय आगो हो माया जल्नुहुन्न प्रिय जल्नु खिर लाल लामा हाल यो रचना पठाइदिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्स तपाईँले हामीलाई इन्टरनेट लाइनबाट पनि सुनिराख्नु भएको छ विश्वभर एकै साथ डब्लु डब्लु डब्लु डट रेडियो साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न ब्लग स्पोर्टहरूमा विभिन्न वेबसाइटहरूमा एकै साथ सुनेर साथ दिन सक्नुहुनेछ चिसापानी नेपाल डट ब्लक स्पोर्ट डट र मोहन बिहानी डट ब्लक स्पोर्ट डट कमबाट पनि कार्यक्रम मेरो रचनालाई तपाईँले सुनेर साथ दिन सक्नुहुनेछ साहित्यको साझा फुलबारी साहित्यको साझा फुलबारी भएकै कारणले गर्दा तपाईँकै रचनाहरू फुल्ने गर्छन् कार्यक्रम मेरो रचनामा आफ्ना रचनाहरू पठाउन चाहनुहुन्छ भने तपाईँले आफ्नो फेसबुक पेजमा मेरो रचनालाई सर्च शार, गर्न सक्नुहुनेछ डब्लु डब्लु डब्लु डट सर्च गर्नुहोस् तपाईँले मेरो कार्यक्रम मेरो रचनाको फेसबुक पेजलाई भेट्नुहुनेछ र आफ्ना रचनाहरू त्यहाँ पनि तपाईँले पठाउन सक्नुहुनेछ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु यो रचनालाई पठाउनु भएको हो अविरल सागर सौगा जिले चल झन्डी एक रूपन्देहीदेखि उहाँको रचनालाई अगाडि जोड्छु उसलाई भन्दा मलाई अलिक फरक देखियो उसलाई भन्दा मलाई अलिक फरक देखायो उसलाई महल देखायो मलाई सडक देखायो के दुई चारवटा गजल लेखेको थिएँ उसले के दुई चार गजल लेखेको थियो उसले आज आफूलाई ग्रज वरिष्ठ सर्जक देखायो उस उसलाई महल दिखायो मलाई सडक दिखायो बसेर मैले देशको नयाँ खाका बनाउँदै थिएँ बसेर मैले देशको नयाँ खाका बनाउँदै थिएँ सोचेँ होला सरकार पागल नै नाटक देखायो उसलाई महल देखायो मलाई सडक देखायो म गजलद्वारा परिवर्तनको कुरा गर्दै थिएँ मगजल गजलद्वारा परिवर्तनको कुरार गर्दै थिएँ किन होला समाजले नै मलाई बाधक देखायो किन होला मलाई समाजले नै बाधक देखायो मलाई भन्दा उसलाई भन्दा मलाई अलिक फरक देखायो उसलाई महल देखायो मलाई सडक देखायो अलिकति फरक देखिएका कुराहरू हुँदै थियो रचनामा सुन्दर रचनाको लागि अविरलजीलाई पनि धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मुक्त छ मेरो हातमा कृष्ण प्रसाद सिमखडाजीले पठाउनु भएको यो मुक्तकलाई बादल फाटेर आकाश पनि निलो भइदियो बादल फाटेर आकाश पनि निलो भइदियो त्यसरी नै यो अनुहार चम्किलो भइदियो तिमी उता मुस्कुराएको खबर पाए जब तिमी उता मुस्कुराएको खबर पाए जब मलाई यता मुस्कुराउन सजिलो भइदियो बादल फाटेर आकाश पनि निलो भइदियो त्यसरी नै त्यो अनुहार चम्किलो भइदियो आफ्नो मायलु हाँसीका खबर पाउँदा मुस्कुराएको खबर पाउँदा आफूलाई पनि त्यस्तै सहजता मिलेका कुराहरू हुँदै थियो कृष्ण प्रसाद सिंह खवाडाजीलाई धेरै धेरै धन्यवाद छ यो सुन्दर रचनाको लागि त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु राजु घरते साथ साथ रुकुमदेखि पठाउनु भएको रचना छ गजल उहाँको पनि उहाँको गजललाई अगाडि जोड्छु सज्जन टुट्छ घर बाँच्नेको लागि सज्जन टुट्छ घर बाँच बचाउनको लागि तिमी डरेनौ बस्ती जलेनको लागि जिन्दगीको दोकान चलाउनै गाह्रो जिन्दगीको दोकान चलाउनै गाह्रो चल्दछ राम्रो सस्तो चलानको लागि चल्दछ राम्रो सस्तो चल्नको लागि सजन टुट्छ घर बचाउनको लागि अचानकको पिर खुखुरीले के थाहा अचानोको पिर खुखुरीलाई के थाहा जुनी काट्दा काट्दछ घाउ पाल्नका लागि सज्जन टुट्छ घर बचाउनको लागि कति फुट्छन् भट्टीका बोतलहरू नयाँ ओिन जाने आउने अनि जानको लागि सजन टुट्छ घर बचाउनका लागि आएकै जाति नजरमा विगत नआएकै जाति नजरमा विगत आयु यात दिल बहल्नको लागि सज्जन टुट्छ यहाँ घर बचाउनको लागि तिमी डरेनौ बस्ती जल्नको लागि तिमी डरेनौ बस्ती जल्नको लागि निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि राजु घरतीजीलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु गजल छ मेरो हातमा यो गजललाई लेख्नु भएको खड्का कुवरजीले उहाँको रचनालाई अगाडि जोड्छु पराइलाई मनमुटुले आफ्नो सोच्दै हिँड्दै थिएमा पराइलाई मनमुटुले आफ्नो सोच्दै हिँड्दै थिएमा रुनु मात्र रहेछ भाग्यमा भागमा खुशी खोज्दै हिँड्थेमा ढुङ्गोलाई देवता मान्दा आफै पत्तर बनिएछ ढुङ्गोलाई देउता मान्दा आफै पत्तर बनिएछ कुकार सुन्छु उसले भन्दै मूर्ति ढुक्दै हिँड्थेमा पराईलाई मनमुटुले आफ्नो सोच्दै हिँड्थेमा हातसम्म हिँड्दा हिँड्छौ सोच्थे गयौ अघि उछिनेर तिमीलाई कुर्दै गन्तव्यको पाइला रोक्दै हिँड्थेमा पराईलाई मनमुटुले आफ्नो सोच्दै हिँड्थे म छलकपट भयो यहाँ धड्कन र यहा मुटुबेस छलकपट भयो यहाँ धड्कन र मुटुबेष लक्ष्य चुम्ने चाहनालाई पछि छोड्दै हिँड्थेमा पराईलाई मनमुटुले आफ्नो सोच्दै हिँड्थे जिन्दगीले साथै छोडेसी भैँ छुमा जिन्दगीले साथ छोडेसी भैँ छुमा अङ्गभङ्ग हाँस्दा संसार थाहा पाएँ एक्लै बोल्दै हिँड्थे पराईलाई मनमुटुले आफ्नो सोच्दै हिँड्थे म मा, रुनु मात्रै रहेछ भागमा खुसी खोज्दै खुछ हिँड्थेँ म मा, रुनु मात्रै रहेछ भागमा खुसी खोज्दै हिँड्थेमा आफूले खुसी खोजेर हिँड्दाखेरि मात्र परेका कुराहरू हुँदै थियो खड्त कुवरजीलाई धेरै धेरै धन्यवाद यो रचनाको लागि प्रिय मित्र कार्यक्रम मेरो रचनालाई तपाईँले सुनिराख्नु भएको छ त्यसै अर्को रचनालाई अगाडि जोड्छु मेरो माया झुटो भने छोडेर गयो मेरो माया झुटो भने छोडेर गयो पराईसँग गा लगनगाँठो जोडेर गयो प्यारमा पागल भएको छु भन्दा पनि प्यारमा पागल भएको छु भन्दा पनि दोबाटोमा कुराई बाटो मोडेर गयू. मेरो माया झुटो भने छोडेर गयो श्राप लाग्ला तिमीलाई प्यारको श्राप लाग्ला तिमीलाई प्यारको यो कोमल हृदय मेरो तोडिएर गयौ मर्नेसँगै बाँच्ने कसम खायौ तिमीले मर्नेसँगै बाँच्ने कसम खायो तिमीले सिसा झै यो मेरो मनमुटु फोडेर गयौ सिसा झैँ मेरो मनमुटु फोडेर गयो मेरो माया झुट्टो भने छोडेर गयो पराईसँग लगनगाँठो जोडेर गयो पराईसँग लगनगाँठो जोडेर गयो सुदीप डल्लाकोटी भण्डार चितवन हाल दुह कतारदेखि यो रचनालाई पठाइदिनु भयो धेरै धेरै धन्यवाद प्रिय मित्र एउटा सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सुन्दै गर्नुहोला हुन्छ मान्छे पागल जस्तै प्रेम रोग लागेपछि हुन्छ मान्छे पागल जस्तै प्रेम रोग लागेपछि जागरण बन्छन् रात पनि यसले सीमा नागेपछि लाग्छ उनै सर्वस्व हो सुरु अन्त उसैबाट नचाहेर के हुन्छ र आत्माले नै मागेपछि हुन्छ मान्छे पागल जस्तै प्रेम रोग लागेपछि छटपट्टि नै तीव्र हुन्छ पलभर चुटिदिँदा मनहरू त्यहाँ छोडी अन्त कतै भागेपछि जागरण बन्छन् रात पनि यसले सीमा नागेपछि एउटा यस्तो कलम बन्छ सँगै जिउने सँगै मर्ने एउटा यस्तो कसम बन्छ सँगै जिउने सँगै मर्ने कसैप्रति सङ्कु सच्च प्रेम यति धेरै जागेपछि जागरण बन्छ रात पनि यसले सीमा नागेपछि हुन्छ मान्छे पागल जस्तै प्रेम रूख लागेपछि जागरम बन्छन् रात पनि यसले सीमा नागेपछि रामसर श्रेष्ठ चिसा पानी छ रामेछापको सर्जकको रचना सँगसँगै अब भने हामी कार्यक्रमबाट बिदा माग्ने समय आइसकेको छौँ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु रचना पठाउनुहुने सर्जक सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्लग कार्यक्रम राखेर रा सहयोग गर्नुहुने रामसरण श्रेष्ठ मोहन बिहानी त्यसै रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यसै गरी मेरो आवाजलाई तपाईँको रेडियो सिटसम्म पुर्याउन साथ दिनुहुने मित्र दर्पण रहेर मलाई सहयोग गर्नुहुने अनन्य मित्र रिजन केसीलाई एक पटक धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै मित्र दिपेन्द्र पनि छुट्टिन चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार मा कारिता विषय को कक्षा संचालन तथा होटल मैनेजमेंट को पढ़ाई हुने सब भाई पेलो रो शैक्षिक संस्था क्रिस्टल कलेज क्रिस्टल कलेज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 हमारा विशेषता सुविधा संपन्न कम्प्यूटर ल्याब, होटल मैनेजमेंट ल्याब, लाइब्रेरी इंटरनेट तथा वाईफाई जोन को व्यवस्था अंग्रेजी तथा नेपाली माध्यम का छुट्टा छुट्टे कक्षा कमजोर विद्यार्थी का अतिरिक्त कक्षा को व्यवस्था करोथर समिधा विस्तृत जानकारी का लगी क्रिस्टल कलेज तथा एंजल्स ओल्ड स्कूल रत्नगर आठ चितवन फोन नंबर शून्न्य छप्पन्न पांच साठी एक शून्ना शून्ना